दसै आयो तिहार आयो आयो माहन पर्व खुसी छाहो दुःख पिर नष्ट होस् है सर्व स्वच्छ र होस् उजल बनोस् तपाईँको भावना लक्ष्मीले बास गरसैको शुभकामना मेरे तर्पण तिमी मेरे तर्पण अध्यारे थड़कन तिमी मेरे तड़पण अध्यारे थड़कन भविष्य के हो सक दुख र बांचो बचपन दुख र बांचो बचपन देवी गुरु लिवान नगरपालिका नौरोल्पाबाट पठाउनु भएको यो मिठो मुक्त सँगै आजको हाम्रो कार्यक्रम सिर्जनाको आवाज प्रवेश गर्न चाहन्छौ कतिपय साथीहरू अनलाइन रेडियो कार्यक्रम सिर्जनाको आवाज कति बेला आउलत भनेर आतुरताका साथ आफ्नो कामहरू हतार हतार सकाउँदै हुनुहुन्छ होला कतिपय श्रोताहरू बिस्तारामा पड्किएर आफ्नो रेडियोको आवाज ठुलो बनाउँदै हुनुहुन्छ होला कतिपय साथी मेरा रचना कहीं सुन लतारि अथी संगी संग आज तेरा लेख रचना चुलाचुलजना को, को आवाज बा प्रसारण होते सुन न छुटाऊ फेसबुक में चैट जो जहां जस्तों सुक परिस्थिति में रहें सृजना को आवाज जो रात्रि काली समय सुनेर आफ्नो लेख रचना प्रसित गरेर साथ दिने श्रोता दर्शक आमा बुबा दाजुभाइ तथा सम्पूर्णहरूलाई कार्यक्रमको प्राविधिक तर्फ रहनु भएको सोनमकोण्ड नन्दराम खड्का साथ का कार्यक्रम सञ्चालक कृष्ण सरथुङ्गे र म केबी पौडेलको एकमुष्ट नमस्कार पक्राउँदै आजको कार्यक्रमको डोका खोल छौँ तपाईँहरूलाई छ शुक्रवार बेलुका आठ बजे देखि आठ सम्म करीब पौने एक घंटा समय हम चुलाचुलजना को आवाज प्रसारण हो रहा भाई हेख रचना तैयार का सीर्जना हमी प्रसारण करीन समय में आनंद अनुभूति करने सिलसिला हमी तक लेख रचना वाचन कर अगाड़ी एंगी आवाज पछाड़ी आवाज जाओ ते रचना संगी पैसा मङ्गलतिर झरे नयाँ नयाँ अन्नीदेखि मता दङ परे मता दङ सरको यो मिठो आवाज सँगै तपाईँहरूलाई स्वागतमा यो, स्वागत यो आवाज पनि हामी सुनिसक्यौ र तपाईँहरूलाई धेरै खुसी लागिरहेको होला धेरै आतुर पनि लागिरहेको होला हो हाम्रो लेख रचनाहरू अब वाचन हुने भयो भनेर खुसीले गटगट पनि हुनुहुन्छ होला र हल्युम पनि ठुलो बनाइहाल्नु भएको छ म हामीले यता आवाज पनि सुनिहाल्यौँ तपाईँहरूका ती गन्ठन मन्थनहरू पनि हामीले सुनिसकेका छौँ किनकि की तपाईँहरूका गन्ठन मन्थन पहिलाका हप्तामा पनि तपाईँहरूका आइसकेका छन् सुझाव सल्लाह र प्रतिक्रिया दिनुभएको छ तपाईँहरूका गन्ठन मन्थन तिनी नै हुन् र तिनी गन्ठन मन्थनहरूलाई गर्दै आजको कार्यक्रममा बेग्लै छुट्टै किसिमका लेख रचनाहरू हामी लिएर आइसकेका छौँ र अहिले दसैँ तिहार भित्रै जारी नै छ ती दसैँ तिहार लेख रचनाहरू हामी वाचन गर्नेछौँ र टी दस प्रतिका यी भावनाहरूलाई अब ढिला नगरिकन हामी तपाईँहरूका लेख रचनाहरूलाई अगाडि बढाइहाल्छौँ तर तपाईँहरूका अझै पनि धेरैभन्दा धेरै लेखहरू आइरहेका छन् अझै पनि आओस् भनेर हामीहरूले तपाईँहरूलाई यो इमेल भन्न गइरहेका छौँ हाम्रो इमेल रहेको छ द रेट जिमेल डट द रेट जिमेल डट कम एट द रेट याहु डट कममा तपाईँहरूले पठाउन सक्नुहुनेछ भने सजिलो माध्यममा रहेको छ के बी पौडेल तपाईँहरूले सर्च गर्नुहोस् र त्यस इनबक्समा तपाईँहरूका लेख रचनाहरू पठाउन सक्नुहुनेछ र कृष्ण बी सटिङ्गी मगर पनि तपाईँहरूले सर्च गर्नुहोस् त्यसभित्र पनि तपाईँहरूले आफ्ना लेख रचनाहरू पढ पठाउन सक्नुहुनेछ जस्तै कथा कविता निबन्ध मुक्त तन्कायो इत्यादि तपाईँहरूले पठाउन सक्नुहुनेछ भने अब कार्य तपाईँहरूको लेख उठाइहाल्छु मेरो हातमा एक लेख परिसकेको छ उहाँको गजल रहेको छ नवीन रात रिजाल भनेर भन्नुहुन्छ उहाँको यो दल शिवप्रति समेटेको यो गजललाई म यसरी अगाडि बढाउँछु स्वीकार्नुहोस् आयो आयो घरमा खसी काट्ने दिन आयो।, आयो आयो घरमा खसी काट्ने दिन आयो आयो पदेश मन फा दिन आयो पदेशी को घर घर में रुआ बास चलते घर घर में रुआ बास संगे होने को खुशी साग्ने दिन आयो रुदे भर बासे आयो रुआनाई रुदे भर बासे आयो रुआनाई अर्को साल त आउँछु भने ढाट्ने दिन आयो कसरी बुझाउन सक्छु कसरी बुझाउन सक्छु र यो मनलाई मैले नि कसरी बुझाउन सक्छु र यो मनलाई मैले नि रुहाएर के गर्नु जे जस्तो होस् आत्ती दिन आयो आयो आयो घरमा खसी काट्ने दिन आयो आयो परदेशीको मन थात्ने दिन आयो भनेर भन्ने हुनुहुन्छ नवीन रा रिजालले यो शब्दप्रति यो गजल साह्रै मिठो छ अब दसैँ आयो हुनु पनि हो अब दसैँमा हत्या भसीहरू काटेर सबैको सबैलाई खुसी मनाउँदै सबैसँग रमाउँदै नाच्दै नाच्दै अब दसैँहरू साट्ने दिन रमाउने दिन र दिन खाने दिन आइपुगेको छ र युद्ध सबै समुग्र घरमा बसोबास गरेर सम्पूर्ण घरमा समेटिएका सदस्यहरूसँग मेलमिलाप गरिसकेपछि यी खुसीका दिनहरू क्षेत्रहरू आउँछन् तर विचारा कथैबाट यो प्रतिष्ठ जीवन यो एउटा नेपालको एउटा रोजगार विहीन भएको स्थितिले गर्दाखेरि वैदेशिक रोजगारको सिलसिलामा पर्दसिएर आफ्नो जिन्दगी आफ्नो जीविको पाचन गुजारी रहनुभएका वर्ष दिनको दसै चाडपर्वहरूलाई पनि मनाउन पाउनुभएका पदेसी जीवनहरू पदेसी दाजुभाइ तथा दिदी भए बहिनीहरूको पनि मन अब रुवा रुने रुवाउने दिन पनि आइपुगेको छ तर पनि ठिकै छ यस हप यो सालको दसैँमा हामी आफ्नो घरमा प्रवेश गर्न नसके तापनि अर्को साल पक्कै पनि सम् सम्पूर्णसँग बसेर रमाइलो गरिनेछौँ भन्दै अब अर्को लेखेको उठाउनुहुन्छ के खोची जमुना काठमाडौँबाट पठाउनु भएको अस्तित्वको खोजी नाम शीर्षकको कविता परेको छ हामी आफै ठगिएका होइनौ हामी आफै ठगिएका होइनौ ठग भनिनेहरूले ठगेका हुन् हामीलाई म त ती ठगहरूलाई कठ खरामा उभ्याउन चाहन्छु र दिलाउन चाहन्छु कडा सजाए कडाभन्दा कडा सजाए सबै जमुनाको कुरा गर्छ यहाँ आधुनिक जमानाको आधुनिक जमानाले दिएको सहजताको कुरा गर्छ तर मलाई यो जमाना पटक्कै मन परिरहेको छैन तर मलाई यो जमाना पटक्कै मन परिरहेको छैन श्रीमान जमाना आधुनिक आयो त खै के दियो हामीलाई न न्याय दियो न अधिकार दियो न सुरक्षा न कतै राम्रो कुरा झन झन त्रास थपिँदै रहेछ यहाँ द्वारा छोरी डराउनु पर्ने दाजु द्वारा बहिनी डराउनु पर्ने अनि सचेत रहनु पर्ने द्वारा बुहारी पनि श्रीमान ती छ भनिनेहरूले आधुनिकताको फाइदा उठाइरहेका छन् र नामे पार्ने खोजिरहेका छन् हाम्रो अस्तित्व यदि होइन भने धरतीमा पाइला टेक्नु अघि नै किन बिर्काइदिन्छन् हामीलाई यदि होइन भने धरतीमा पाइला टेक्नु अघि नै किन बिर्खाइदिन्छन् हामीलाई म अचम्प परिरहेछु चु र चुपचाप फेरिरहेछु चु यी ठगहरूको नौटकी अनि मनमनि सोचिरहेछु यी ठगहरूको नोटक्की अनि मन मनी सोचिरहेछु भन्दैहरू थियो फुच्ची जमुना काठमाडौँबाट पठाउनु भएको असाध्यै मार्मिक र भावुक एउटा कविता पठाउनु भएको रहेछ जुन समाजमा एउटा चेलीले भोग्नुपर्ने वेदना डाउन पर्ने स्थिति आधुनिक जमना में टेक विभिन्न पाश्चात्य नकल अश को लागू कर संस्कृति ने भूलने अवस्था चिंतित भर वहां असाधिक कविता रहे वहां धीरे धीरे धन्यवाद दिन चाहिए आय में आप रचनाका साथ आफ्नो सृजनाका साथ सहभागी हुनको लागि आग्रह पनि गर्छु फेरि अर्को पत्र उठाइहाल्नु छुच्ची जमुनाको कविता पढ्नुभयो केपी सरले साह्रै मिठो र भावुक पनि रहेछ यो मेरो व्यक्तिका तर्फ र हाम्रो यस सिर्जनाका आवाजमा रहनुभएका सम्पूर्ण स्टाफको तर्फदेखि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौ खोजिजाउनालाई आगामी दिनहरूमा फेरि यस्ता यस्ता लेखहरू पठाउन हुन होला पनि भन्न चाहन्छौँ र यसै गरेर फेरि मेरो हातमा अर्को लेख परेको छ उहाँको भावना रहेको छ हरि पौडेल अहिले यो देशको स्थितिमा साह्रै नराम्रो खोट परिरहेको छ त्यस्तै त्यस्तै अवस्थालाई समेटेर आफ्नो जन्म थलोमा एउटा आशा र विचार बोक्नु भएको छ यो शब्दमा यी आमा म सहर छोरी गाउँमा आउँदैछु यी आमा म सहर छोरी गाउँमा आउँदैछु मेरो जन्मभूमिसँग मृत्यु लगाउँदैछु ग्यास पेट्रोल पाइन आमा जिन्दगीमा नपाएको दुःख पाउँदैछु गहिरी खेत बाँझो भयो भन्थ्यो आमा म तरकारी खेती लाउन आउँदैछु बिना पिछो भन्थ्यो आमा तिते बोजो बकाइनो खोजी ल्याउँदैछु साबुनको मैसी बाख्रा पाल्छ आमा म त मेरै वन जङ्गलका गीत गाउँछ आमा म त मेरै वन पाखामा गीत गाउँछ आमा भनेर भन्ने हुनुहुन्छ हरि पौडेल उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु किनकि पुरोपुरो सहरमा बसेर विदेशमा बसेर आफ्ना पसिनाले रगतका एक ठोपा पनि धेरै मोटो हुन्छ र ती रगतका कयौँ कति हजारौँ कति ठोपा अमूल्य ठोपाहरू हामी बगाइरहेका छौँ र आफ्नो जन्मभूमि जन्मठलो आफ्नै जमिनमा यति दुःख यति रगत यति पसिना बगाएको भए सायद नेपालमै ताजा अन्न पाहाड उब्जाउन सकिन्थ्यो खान सकिन्थ्यो र हुन पनि हो हामी उहाँ मात्र होइन उहाँले सोचेका भावना एकदम राम्रो छ र हामीले पनि यस्तै सोच्नुपर्छ यस्तै हाम्रो पनि सोचेर आएर हामी आफ्नै गाउँ पाखातिर जानुपर्छ सहरमा बसेर फाइदा छैन आफ्नो जग्गा जीवनमा बाँचिरहेका खेतबारीमा हामी हलो जोड्नुपर्छ कुटो कोटालो खन्नुपर्छ र खेतीपाती र सागपातहरू उब्जाएर खानुपर्छ भन्न चाहन्छु मेरो तर्फबाट पनि उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ किनकि उहाँले एउटा देशको स्थिति र आफ्नो घर जन्म थलोमा गएर खेती किसान गरेर जीविकोपार्जन गर्ने र सुखमा जिउने एउटा आशा आश्वासन आश्वासन छ र आगामी दिनहरूमा तपाईँहरूका यस्ता यस्ता लेख रचनाहरू भन्न नहुनुहोला पनि भन्न चाहन्छौँ तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ सिर्जनाका आवाज र अब तपाईँहरूका लेख रचनाहरूलाई फेरि केही समय पछाडि वाचन गर्नेछौँ श्रीकान्तज पैसा टिप्ने विदेशमा भोट छैनको दसैँमा घर आउने त मन्थियो घर आउनलाई कर चाहिँ पुगेन हसिलो भोट छैन पैसा टिप्ने विदेशमा सम्झेर मन यति दुखेन यसपालिको दासाइमा, मिठो भावना रहेछ हरि पौडेलजीले पठाउनु भएको उहाँलाई हाम्रो सम्पूर्ण टिमको तर्फबाट पनि धन्यवाद दिन चाहन्छौँ र आउँदा आउँदा कार्यक्रममा यस्तो आफ्ना सृजनाहरू पठाउनु पनि अनुरोध गर्छौँ यसै गरी यो मिठो साङ्गीतिक आवाज पछाडि म हामी अर्को पत्र उठाइहाल्छौँ मेरो हातमा अर्को पत्र परेको छ खगेन्द्र अधिकारी अमृतले पठाउनु भएको एउटा गजन टिका र जङ्गरा लायो होला नि काटी घोरले खसी खायो होला नि काटी घोरले खसी खायो होला नि रमाइलो भयो दसैँ हजुर कत्तिको रमाइलो भयो दसैँ हजुर देउडा दोहोरी गायो होला नि टिका र जबरा लायो होला नि गयो होला मावली अनि ससुराली गयो होला मावली अनि ससुराली आशीर्वाद थुप्रै पायो होला नि टिका लागिमा हो ला आयो होला जबरा लायो होलात्मा कुन्ठित पारी कसैको नराख्नु है आत्मा कुण्ठित पारी कसैको लिङ्गे पिङ्ग खुबै थायो होला नि टिका र जमरा लायो होला नि काकी घरले खसी खायो होला नि टिका र जमरा लायो होला नि भन्दै हुनुहुन्थ्यो खगेन्द्र अधिकारी अमृत उहाँले साह्रै मिठो जोट दसैँमा लगाइने टिका जमरा काटेर खाइने खसी गाएर देउडा गीतहरू सँगै बाहुली ससुराली थुप्रै आफन्तजनहरू र माध्यजनहरूको आशीर्वाद र लिङ्गीपमा रमाएका कुराहरूलाई एउटा गजलको माध्यमबाट हामीलाई प्रेसित गर्नुभएको रहेछ कार्यक्रम सृजनाको आवाजमा धेरै खुसी लाग्यो आउँदा आउँदा कार्यक्रममा पनि तपाईँको सहभागिता होस् यस्तै रोचक रोचक, रोचक गजलहरू यस्तै आफ्ना रोचक रोचक सृजनाहरू प्रेषित गर्नुहोला तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै अर्को लेख रचना उठाइहाल्नुहुन्छ विशेष गरी सीजन कावाज कार्यक्रम में रहकर तभी मीठा मीठा लेख रचना तब सुन रईलाओला पारक गी रहने वाला पक्की तबीक्षा करेख रचना हम वाचन करने अवश्य भी पढ़ने यदि यह हफ्ता में पड़ेन अर्क हप्ता में तबन होने तैयार गुनासा नगर हम अवश्य वाचन करने हमारे कार्यक्रम प्रवेश करी लेख रचना हम छोड़ने का का र तपाईँहरूलाई आज मलाई एकदम खुसी लागिरहेको छ म लगायत मेरा युनिटमा रहनुभएका सम्पूर्ण साथीहरूलाई पनि साह्रै मिठास लागिरहेको छ किनकि आजको लेख रचनाहरू साह्रै मिठास छ किनकि दसैँ भतिर वास्तविक घटेका घटनाहरू सम्बन्ध सम्बन्धित समितिएका शब्दहरू छन् र हामीलाई पढ्न पनि त्यति आनन्द आएको छ र पन्ध्र मिनट यो कार्यक्रमलाई भनेर पन्ध्र मिनट थप गरेको छ समय पनि लामो छ पैँतालिस मिनट तपाईँहरूका दुई चारजनाहरूको अझै पनि हामी सपेट्न सकिरहेका छौँ र त्यसै गरेर फेरि तपाईँहरूका लेख रचनाहरू म उठाइहाल्छु मेरो हातमा एउटा फेरि लेख परेको छ उहाँको कविता रहेको छ हरि सिम खडा भनेर भन्नुहुन्छ शीर्षक उहाँको कविताको शीर्षक छ दसैँको भगवान् र निर्दोष गोका भनेर भन्नुहुन्छ गो मिठास छ म उहाँको लेखलाई माया गरिहाल्छु मुटुमा ठुप ढुप बनाउँदै निर्दोष ती बोकाहरू एक गाउँ अर्को गाउँ घुम्दैछन् म्या म्या गर्दै गर्दनमा खुडा पर्खँदै अज्ञानी ती बोकाहरू मेरो आखाको नानीमा बसे म निशब्द भए उसमा विद्रोह पटक्कै थिएन कुरो हितले आँगनमा भगवान् डाके र बलि दिँदैछु बोकाको भनेर पर्सिए भगवान लाक्षी राखी बोका को संग बोको संगे भगवान वल पड़े टोलाए आधुनिक समय को भगवान दर्शन था भाग जब तहां खुड़ा उठ्य बोका देवता झोलन थालों ए मानव तिमी लोभ देखा भगवान लसद तर मूक्ति पाद मान्छेको दास दासत्वबाट अब म मानवको रखौटे पसु होइन तर तिमी सबै नै पाप्यहरू बचियो भगवान रगतको आशामा थिए उनले मानवलाई लोभी लोभी पाए र त्यो रगत छोडी उनी लुरु, लुरु, लुरु लागे ती गाउँहरू डुलेका बोका चाहिँ क कसैले दोहोऱ्याएको बोका चाहिँ मौन रूपमा र मान्छे कुनै भगवान्लाई नसम्झे रमाइरहे दसैँमा भनेर उहाँले यस्तो कविता कविता पखन्नुभएको रहेछ साह्रै मिठो रहेछ र देर धेरै धेरै धन्यवाद पनि दिन चाहन्छौँ किनकि हुन पनि हो अज्ञान पशुलाई बलि चराएर सायद केही पाइला जस्तो मलाई पनि लाग्दैन किनकि परम्परादेखि चेलिआएको रीतिरिवाज हो तर पनि हामी त्यो मान्नैपर्छ भनाउनै पर्छ परम्परालाई छोड्नु हुँदैन पनि भन्न चाहन्छौँ धेरै धन्यवाद दिन चाहन्छौँ हामीहरूले हरि सिंह साह्रै मिठो छ आगामी दिनहरूमा फेरि पनि यस्ता यस्ता लेख रचनाहरू पठाउन नहुनुहोला भन्न चाहन्छौँ र आज यी धेरै लेखहरू हामी पढिरहेका छौँ र एउटा खुल्लुली पनि जागिरहेको छ तपाईँहरूलाई पनि कुन ठाउँदेखि पठाएको हो म त्यो ठाउँलाई टोप्ने बिर्सिछ भनेर तपाईँहरूको मनमा पनि खुल्लुली जागिरहेको होला तर आगामी दिनहरूमा फेरि तपाईँहरूका यस्ता लेखहरू आउँदाखेरि तपाईँहरूका ठेगानासहित तपाईँहरूका बस्ने नामहरू खुलाइना ना इसी फिर अर्ग लेख पढ़े धीरे धीरे धन्यवाद साह मीठो कविता वाचन करू सर इसी मेरे हाथ में अर्क पत्र पड़े निर्दोष महत धनगड़ी कैलाली पठा दस विशेष गजल चाड़ पर्व को मोहानी लगायु दस चाडपर्वको मोहनी लगायौ दसैँ गरिबलाई चाडपर्वको मोहनी लगायौ दसैँ कसैको खुसीको सीमा छैन आज कसैको खुसीको सीमा छैन आज तर दुखीलाई झन रुवायौ दसैँ चाडपर्वको मोहनी लगायौ दसैँ स्वयं म बिर्सेको थिएँ यहाँ स्वयं म बिर्सेको थिएँ यहाँ झन् मलाई किन सम्झायो दसैँ चाडपर्वको बुहानी लगायो रुवासी गरिबको रुवासी किन हसा चाडपर्वको बुहानी लगायो सुख नहुने भयो यो दसैँलाई सुख नहुने भो यो गरिबलाई सुख नहुने भयो यो गरिबलाई धनी मोटोलाई जलायौ दसैँ चाडपर्वको महानी लगायौ दसैँ दशाको रूप धारण गरेछौ आज दशाको रूप धारण गरेछौ आज आँसुमा घास मुछि खुवायौ दसैँ चाडपर्वको महानी लगायौ दसैँ गरिबलाई आँसु बगायो दसैँ चाडपर्वको महानी लगायौ दसैँ धेरै धेरै धन्यवाद निर्दोष महाताजी साह्रै अब र दसैँ विशेष साहित्य महा गजल लेखेर पठाउनु भएछ फेरि आउँदा आउँदा कार्यक्रममा पनि तपाईँलाई यस्तै सहभागिताको लागि आग्रह गर्छौँ भन्दै तपाईँहरूलाई थोरै हामी विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको पनि कुरा जोड्न चाहन्छौँ विश्व नेपाली साहित्य महासङ्घ शाखा साउदीको अध्यक्ष श्री कृष्ण बहादुर सरतुङ्गेले यसै आउँदो पन्ध्र अक्टोबर पन्ध्र तारिकको दिन विश्व नेपाली साहित्य महासंस्था का साउदी अरब को छलफल होने हमीर इस कार्यक्रम में वहां जानकारी दूर वहां को संस्था का संपूर्ण पदाधिकारी मित्र आह्वान भी करफल को लगी रेर अध्यक्ष श्री कृष्ण बहादुर सन्तकी मगर ने हाल ही में भैग द्वंद्व रोन तराई मदेश भैराख आंदोलन रुपने इसको समझौता र दिनुपर्ने अधिकारका कुराहरूलाई लिएर उहाँले छिटै देशमा शान्ति छाओस् र देशमा भइरहेको यस्तो दङ्गा नभट्कियोस् देशमा जुन भारतले गरेको नाकाबन्दी अघोचित नाकाबन्दी र नाकाबन्दीबाट नेपालका सम्पूर्ण जनताले पाएको दुःख शास्तिमा उहाँले गहिरो दुःख व्यक्त गर्दै अबका दिनहरूमा सरकारले को ध्यान पुगोस् र यस्ता समस्याहरू चाँडै समाधान हुन् राजनीतिक समस्यालाई चाँडै समाधान गरेर नेपाली जनताहरूलाई आएको संविधानको सुनिश्चित गर आए गर्दै सुव्यवस्था कायम गर्नको लागि आग्रह समेत गर्नुभएको गर्नुभएको छ भन्दै तपाईँहरूलाई तपाईँहरूकै लेख रचनाहरू उठाउने क्रममा हामी पहिला एउटा साङ्गीतिक आवजौँ त्यस पछाडि अर्को रचना कुराहरू चाहिँ गुरुगा माता न परेमाहरूमा सबको भालो उस दसै थि त न परे मारमा सबको भालो उस दसै त हरमा सबको भल दसैँ लेख रचनाहरू हामी तपाईँहरूका र अझै पनि धेरैभन्दा धेरै हाम्रो हातमा लेख रचनाहरू छन् तर ती लेख रचनाहरूलाई हामी समट्ने चमर्को गरिरहेका छौँ र मेरो हातमा अर्को लेख परिरहेको पढिसकेको छ त्यो लेखलाई म उठिरहेको कविता रहेको छ उहाँको नाम रहेको छ शारदा पौड्याल्नुहुन्छ उहाँको कवितालाई म यसरी आग्रह बनाउँछु अहिले हेर हाम्रो देश जलेको छामा अहिले हेर हाम्रो देश जलेको छामा हिउँचुलीको हिउँ पनि बलेको छामा दाजुभाइ आपसमा नमिलेको देख्दा दाजुभाइ आपसमा नमिलेको देख्दा सगरमाथाले गलेको छामा अहिले हेर हाम्रो देश चलेको छामा विश्वभरि उच्च हो नि स्वाभिमान हाम्रो विश्वभरि उच्च हो नि स्वाभिमान हाम्रो अहिले हामीलाई कुन ग्रहले छलेको छामा अहिले हेर हाम्रो देश चलेको छामा क्या कसिलो थियो हाम्रो एकताको डोरी क्या कोसिलो थियो हाम्रो एकताको डोरी अहिले डोरी धरफेला हुने चलेको छामा अहिले हेर हाम्रो देश चलेको छामा सबको हक अधिकार दिलाउने भन्दै सबको हक अधिकार दिलाउने भन्दै जनजातिमा बिस बिर्छ भनेको छामा अहिले हेर हाम्रो देश झलेको छामा विश्व सामु ठाडो शिर बनाउने हामी विश्व सामु ठाडो शिर बनाउने हामी आपसको लगाइले शिर झलेको छामा अहिले हेर हाम्रो देश झलेको छामा छोरीको हिउँ पनि भनेको छामा भनेर सरदार पौडेलले लेख्नुभएको छ हाम्रो देश नेपाल एउटा विश्वभरि एउटा चिनिएको स्वाभिमान बोकेको र थारो ठारो भएर सबै सामु युद्ध लडेर एउटा लडाइमा विजय पराजित गरेको देश नेपाल अहिले सचे पनि पक्कै पनि हो कुन ग्रहले कुन दशाले छोएको छ कहिले भूकम्प जान्छ कोही पीडा हुन्छ कहिले बारी पहिरो जान्छ कोही विधा हुन्छ त्यही अहिले फेरि यो अवस्था तपाईँहरूले देखिरहनु भएको छ नाकाबन्दीले देश देश वृद्ध भइरहेको छ र नेता नेताहरू आपसमा फाटो परिरहेको छ र तछाट बछात गरेर एउटा लगलाई हान्ने है र यो नाकाबन्दीले झनै प्रभाव पारेको छ हाम्रो देश नेपाललाई तर पनि के गर्ने दुःखी दुःखमा बिर्सिएको यो पनि जनताहरूले दुःख पाएकै छन् र अझै सामना गर्दै जानेछन् र अब यी दुःखका सामनाहरू छिट्टै सपना भनेर हामी भन्न चाहन्छौँ र दसैँ तिहारको पनि माहौल नजिकै नै आइरहेको छ हामी सम्पूर्ण दसैँ तिहारको पनि राम्ररी विदाय गर्नुपर्छ हौसियत हौसला बनाएर र मन खुसी बनाएर सबैसँग मेलमिलाप र भावनाहरू राखेर हामी परेछ र यसै भन्दै तपाईँहरूका मिठा मिठा लिएर नजरहरू वाचन गर्दा गर्दै हाम्रो कार्यक्रमको पनि समय सिटी सिटिसकेको जानकारी दिँदै हुनुहुन्छ प्राविधिकमा नन्दराम खटका सोरूपुरले र रातोपट्टि पनि बालिराख्नु भएको छ धेरै धेरै र मैले त्यो समय हेरे हेरिहालेँ समयले पनि हो रहेछ साँच्चै गाडो काटिहालेछ अब के गर्ने श्रोताहरू र साहित्य महरू लेख रचनाहरू धेरै थिए र धेरै पनि वाचन गरियो र साह्रै मिठा थिए मिठास पनि थियो बोल्न पनि हामी वाचन गर्न पनि केपी सर र म साह्रै हौसि र हौसला बढाएर तपाईँहरूका लेख रचनाहरू उट्टी भावुक र उट्टी मनन लगाएर रा, परिरहेका थियौँ र अझै पनि परु परु र जोस पनि आइरहेको थियो तपाईँहरूका यता मिठा शब्दहरूले समृद्धिका लेख रचनाहरू पढ्न पाउँदा तपाईँहरूमा हुन्छ समयसम्म समयसँगै सङ्घर्ष गर्नुपर्ने हुन्छ र अर्को कार्यक्रमलाई पनि हामी समय दिनुपर्ने हुन्छ र त्यसैले अब तपाईँहरूमा हामी विदा हुन चाहन्छौँ विदा हुनभन्दा पहिला तपाईँहरूले आफ्ना लेख रचनाहरू पठाउनुको लागि हाम्रो इमेल रहेको छ सिर्जनाका साहित्य डट सङ्गीत एट द एट द रेट याहु डट कम र तपाईँहरूलाई एउटा सजिलो माध्यम के बी पौडेल फेसबुकमा सर्च गरेर त्यस इन्भर्समा इन पनि पठाउन चा, सक्नुहुनेछ र कृष्ण विश्व टिमी मगर सर्च गरेर तपाईँहरूलाई पठाउन सक्नुहुनेछ चा, तपाईँहरूका मिठा मिठा लेख रचनाहरू आउँछन् हामी आशा गरिराख राख्नेछौँ आवाज मिठा छन् सिजनको आवाज कार्यक्रम सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूले मन पराउनु भएको छ यो कार्यक्रमलाई सुझाव सल्लाह तिमी नै दिनुभएको छ यो कार्यक्रमलाई र हामी बोल्ने शैली बोल्ने तरिकाहरू पनि साहित्यहरूले दिएका सुझाव सल्लाहले नै पनि हामीहरू डिफ्रेन्ट र फरक फरक हुँदै अहिले मिठास छ भनेर सबैको टाली सबैको लेख रचनाहरू कति खुसी कति आनन्दपूर्वक हामी वाचन गरिरहेका छौँ आइरहेका छन् यसै भन्ने यो रात्रिकालीन अवस्थामा सिर्जनाको आवाजका कार्यक्रम सुनेर बस्नुभयो र सु, कार्यक्रमको सुरुदेखि अन्त्यसम्म कार्यक्रमलाई हामीहरूलाई साथ दिनुभयो तपाईँका लेख रचनाहरू यस कार्यक्रममा प्रसित गरेर साथ दिनुभयो सम्पूर्ण श्रोताहरूमा धेरै धेरै धन्यवाद दिँदै अब फेरि अर्को हप्तामा तपाईँका योभन्दा अझै मिठा मिठा लेख रचनाहरू हामी वाचन गर्ने बाचा गर्दै आजको कार्यक्रमदेखि अर्को हप्ता शुक्रबार फेरि यसै समय आठ बजेदेखि स्टार्ट हुने र आठ पैँतालिस बजेसम्म तपाईँहरूका लेख रचनाहरू वाचन गर्ने बाचक गर्दै तपाईँहरूमा बिदा हुन चाहन्छौँ केपी पौडेल र म शुभरात्रि शुभ धन्यवाद